माया को रोदन तपाई तमी एक हसमा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 Hello guys salam namaste and welcome in this show this is time for program just, just for enjoying enjoy. र सुनिरहनु भएको छ हामीलाई लाइभ टिन अन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द रकिङ रेडियो स्टेसन दिस इज रेडियो अर्पन वान अफ र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लग अन गरेर सुनिरहनु भएको छ र प्रोग्राम जस्ट्रीमा हामी आज पनि प्रेजेन्ट भइसकेका छौँ ग्रेट टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर वासको र अनियरमा म सूर्य अनि म प्रतीक्षा श्रोताको एपिसोडमा जस्तै हाल्छ पनि डुवेट रूपमा हामी प्रेजेन्ट भइसकेका छौँ र प्रोग्राममा रहेर हामी विभिन्न टपिक्समा कुराकानी गर्दै आइरहेका छौँ र टपिक्समा आफ्नो भ्यू राख्न तपाईँ चाहनुहुन्छ भने तपाईँले कल गर्नुपर्ने हुन्छ सुन्ना छपन्न पाँच र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा दुईवटा बाटो खुला छ र विभिन्न टपिक्समा हामी कुराकानी गर्छौँ र टोटली म्युजिकल तजहरू हामी तपाईँको लागि प्लेआउट गर्छौँ र एन्टरटेनमेन्टमा यसो प्रोग्राम जस इन्जोयमा हामी जस्ट, जस्ट इन्जोय गर्छौँ र यहाँनिरभित्र समावेश गरिएका कुराकानी केही दोहोलाग्दा हुन सक्छन् केही तिता हुन सक्छन् केही मिठा हुन सक्छन् त्यति बेलाको लागि हामी केही प्रोग्राम जसो इन्जोयको अवधिभर हामी चाहिँ इन्जोय गर्ने र तपाईँलाई पनि इन्जोय गराउने प्रयत्नमा र आज पनि निकै नै रमाइलो खालको टपिक तपाईँको लागि हामीले लिएर आइसकेका छौँ त्यसो त के टपिक छ आज के बारेमा कुरा गर्ने भन्दा चाहिँ तपाईँमा आउनुहोस् त्यस पछाडि मात्र हामी यहाँ प्रश्न पार्छौँ र यति बेला चाहिँ कोही साथी आउने तर्फमा हुनुहुन्छ हेलो दादाजीजी दर्शन नमस्ते शुभ समय शुभ पल शुभ दिन शुभ समय शुभ पल शुभ समय तपाईलाई पनि हाम्रो तर्फबाट पनि के छ यहाँको नयाँ ताजा खबर हजुर एकदम ठीकै छ दादा बिजू को भन्नु भयो भने सुदी हाल्यो भने फेरि रिसउनु हुन्छ कि है रिसउन नौ रिसउन नसक्छि फेरि को होला भन्छ गेस गर्न न को होला अहाँ के अब गेस गर्न थाल्यो भने फेरि यस समय पनि गई हालछ के जस्तो पनि लाइरा छ सक, हो हो आज चाहिँ प्रतीक्षा त्यसैले पनि अलिकति गेस गर्न गाह्रो भयो कि जस्तो लाग्यो होइन एक दिन एक दिन कुरा भएन भने अर्को छु र राजले पनि गर्दैन है हजुर हजुर मैले कति माया गर्छु थाहा छ एकदम धेरै माया गर्छु क्या कसलाई बाहिरतिर त्यति क्लाइमेट छ होइन जसमा uh -huh, okay. <laughs> <laughs> <स्री laughs> के लाग्यो भने चाहिँ पपवन होइन सधैँ अब सधैँ यो ठुटली जनताहरूलाई कति दुःख दिने यो घाम लगाइदिएर होइन त्यसैले आज चाहिँ हल्का चाहिँ रेस्ट होस् अथवा कति घुम्न जाने प्लान छ अब गल्फिन बायोपहरूलाई पनि धेरै दुःख लागिरहेको होला यो गर्मीले गर्दा कतै डेटिङ जान पनि पाएको छैन मैले चाहिँ झ्याट्टा सोच्यो क्या के दिन आदे, आदे के तब म बेलुकादेखि पारिदिन्छु हैन वर्षा झरी हुनेछ ल पवन होइन सूर्यले भनेको कुरा साँच्ची सूर्य नै रहेछ क्या हो माथि पनि घाम लाग्ने भनेर चाहिँ भन्नुहुन्छ होइन लास्वी बर्सात पर्नेछ होला है सबैजनालाई यो चाहिँ चिसो मौसम हुनेछ जस जसले चिसो मौसम चाहनु भएको छ उहाँको मनको चाहना चाहिँ म पुरा गर्ने भयो होला फेरि कति हाँस्नु चाहिँ हाँस्री मन भयो भने चाहिँ नमन्नु होला है खानापिन त भइसक्यो होला है ठिक छ पवन अब सधैँको बानी परिसकिहाल्छ होइन जाने त्यसैले पनि अब टपिक्सतिर लागो हुन्थ्यो अब एउटा अपर्चुनिटी छ तपाईँहरूलाई होइन ओके सो टपिक्समा कुराकानी आफ्नो भ्यू राख्नुहुन्छ अथवा कुनै okay, एउटा विषयमा रहेर हामी क्यारिकेसर गरौँ टपिक्स तो आफ्नो फिल आउट जी, ल ठिकै छ अहिले हाम्रो मानिलिउ अब तपाईँ चाहिँ आफ्नो एकदम निलम है हेलो मानव अब तपाईँ चाहिँ आफ्नो बेस्ट फ्रेन्डको पार्टीमा चाहिँ जाँदै हुनुहुन्छ एकदम स्ट्यान्डर्ड बनेर के हुन्छ नि फुल मेकअप फुल ड्रेसअप अब हरएक कुरामा चाहिँ एकदम पर्फेक्ट भएर जानु भएको छ होइन बाटोमा हिँडिराख्नु भएको छ है हजुर अनि त्यसरी हिँडिराख्दाखेरि तपाईँलाई चाहिँ अब त्यो अगाडिपट्टि गाडी अगाडिबाट आएर चाहिँ त्यो साइडमा रहेको पानी हिलो छापेर चाहिँ तपाईँको शिरदेखि पाहुसम्म सबै पानी पानी हिलै हिलो बनाइदियो भने त्यो अवस्थामा तपाईँ के गर्नुहुन्छ ओहो, त्यो पानी पार्टीमा जाँदै हुनुहुन्छ बिच बाटोमा हुनुहुन्छ त एकदम स्ट्यान्डर्ड अब कति भबै पार्टी छ कि त्यहाँ आउने नआउने को को आउने को को आउने कि त्यस्तो ठाउँमा तपाईँ जाँदै हुनुहुन्छ होइन जो जो आएन समस्या त बुझिहाल्ला नि गाडीले बाटोमा यस्तो हिलो छापिदियो भनेर अब अनि त्यही भएर सब भित्र कपडा भन्ने अब जाने अब गाडीलाई नि के दोष गर्ने अब झगडा गरेर पनि आफ्नो लफडा मात्रै मचिन्छ अब फर्किउँ भने पार्टी मिस हुन्छ त्योभन्दा त बरु अब यसो अलिअलि धुएरै जाने नि अब सबैको मिस्टेक हो उसको पनि मिस्टेक हो आफ्नो पनि अब त्यही पानी छ भन्ने थाहा पाएपछि कि त वरै बस्नु पर्यो त्यहाँ पुगेर अब पानी छ्यापेपछि किन छ्यापिस् भन्ने कुरा पनि भएन जसले गर्दा त्यही हो अलिअलि हजुर भने पछाडि अब त्यहाँ गाडीले त्यसरी झ्याप पछि सकिहाल्छ त्यो गाडीलाई हेर्नुहुन्छ अथवा के भन्नु मनदेखि गाली गर्नु आउँछ होला होइन अलि उता बाहिरी रूपमा रिसाएर कराएर त्यहाँनिर त कसैले पनि सुन्दै सुनिँदैन किनभने त्यो गाडीले त पानी छापेर भागिसकेको छ होइन गइसकेको छ आफ्नै रफ् गरिन्छ नि तर मनमनी गाडी त मजाले गरिन्छ होला जस्तो लाग्छ होइन मैले पनि गर्छु होला जस्तो लाग्छ र एकचोटि चाहिँ गरेको पनि छु है पवन तर एकचोटि चाहिँ गरेको पनि छु होइन जो त्यो अवस्थामा चाहिँ गाली चाहिँ मजाले गरिन्छ मनदेखि होइन कस्तो होला बाटो नहेरिकन गाडी चलाउने होइन नजिक भेटेको भए त मैले जाने थिएँ भनेर यताउता हुन्छ नि त हुन्छ दादा त्यस्तो मनमा त भइहाल्छ नि अलिकति मुडस पनि हुन्छ नर्भस पनि भइन्छ नि आके लठिकै आ हाम्रो मोरलले हिँडिरा हुन्छ तक्क गेटअप गरेर जाँदाखेरिको एउटा जुन जोश थियो अब जोश नै लो भइहाल्यो नि लठिकै है जहिले हाम्रो पवन जी चाहिँ हल्का सफा गरे भए पनि पार्टीमा चाहिँ नगै छाड्नुहुन्थेन अनि रिसाला फेरी साथी त्यो त्यस्तो बेस्ट फ्रेन्डको पार्टी हुन लागिराछ अनि त्यही त बिचारा अब साथी रिसाला भन्दा पनि को कपडा फोर भए पनि जानै पर्नु है कुरा पनि अन्तमा अन्तमा अनि दुईजना बहिनीहरू छ निरु र निसा बहिनीलाई स्वें स्वें स्वें स्वें स्वें मा कल गर्न सक्नुको लागि तर्फबाट पनि अनि सूर्यको तर्फबाट र प्रतीक्षा जिउ सारा छौँ मंगल माया <imitate on it> खुशी कलर भनेर अनि सोध्यो भने एकदमै हुन्छ मैले आज भन्ने चान्स पाएन क्या नभए मैले पनि चिनाएको थिएँ होइन तर पहिले नै प्रतीक्षाले चाहिँ भनिदिई सकिहाल्यो त्यही भएर जियोस होइन नभए चाहिँ मैले मिलाउँथ्यो अनि प्रोग्राम सुनिरहेको थियो कि आज अनि पवन मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवन भन्दाखेरि उहाँले कल गरिदिनु भएको थियो होइन अनि त्यसरी मैले ठ्याक्क लगाएको ठ्याक्क लागिहाल्यो क्या हजुरहरूको माया मिलमजीले सोच्ने अनि फोन आ, हजुरहरूको त्यो अब राजदा के दोष दिइरहनु होइन गडबडी भइरहेको छ आवाज अलिक मुन हो गर्नुहुन्छ अन्य टेलिफोन लाइन हाम्रो कहिले काहीँ के हुन्छ भने हामी यता कुराकानी गरिरहेछौँ सायद जहाँसम्म लाग्छ तपाईँले अदर पर्सन फोनमा कुराकानी गरेकै सुनिरहनु भएको छ होला जस्तो लाग्यो कि नै हो आगी, आगी। आगी। आगी। आगी, है र यो चाहिँ इन्क्रिजिङ हो क्या फोनमा प्रोब्लम नेटवर्कै प्रोब्लम होइन हजुर त्यसैले अन्य हाम्रो चाहिँ अरू टेलिफोन लाइन चाहिँ कनेक्ट चाहिँ क्या त्यसैले पनि अब के गर्ने नेटवर्कमै जब आइरहेको छ भने त सबै कुरा अब सुविधै सुविधा हुँदैन नि त गर्दा गर्दै अब केही कुरा पुरा हुन्छ केही अधुरो हुन्छ त्यही नै अब मान्नुपर्छ क्या खुसी मान्नु पर्यो अनि सूर्यदायको खाना बाँकी छ भन्ने तर हजुरको सबै बाँकी नै हुन्छ मलाई जस्तो कुरा पनि थाहा छ फेरि तर आज चाहिँ एकदम भोक चाहिँ लागिरहेछ होइन घाटा पनि निलन जी? जी <laughs> स्तो लाग्थ्यो मैले पानी पारिदिएको थिएँ भनेर होइन त्यस पछाडि कतिको बोलेको पुग्दो रहेछ भन्ने कुरा थाहा हुन्छ क्या पानी परेन भने फेरि म त भाग्नै पर्ने स्थिति आउँछ होइन ल ठिक छ टपिक्सतिर लागौ अथवा हामी क्यारिक गरौँ के लाग्छु सबैजना यात्रा त गर्नुहुन्छ होला होइन त्यहाँ भाडाको डिस्कसन चाहिँ हुन्छ त्यस्तो अवस्थामा त कुराकानी गर्न सकिहाल्नुहुन्छ नि होइन र अहाँ हजुर सकुन त सकिन्छ त्यसो भए हामी यही विषयमा क्यारिकेचर गरिदिउ न त के भयो होइन नाइ सरी दादा सरी किन भन्नु न अस्तिको मै, प्रमा नि पवनजी विचार एकदम निराश बन्नुभएको थियो क्या किनकि स्तो लाग्छ क्या मलाई लाग्छ निराश भयो भन्ने कुरा सोच्ने कुरा यही होइन जस्ट इन्जुरीको लागि मात्रै होइन तर पनि यसो सुन्दाखेरि अलिक अर्कै फिलिङ हुने क्या हुन त हाम्रो सोचाइमा त त्यसरी थाहा छँदैछ नि त्यतिकै कुरा गरिरहेको भन्ने कुरा त होइन भनेपछि हाम्रो निलमजीलाई चाहिँ क्यान गर्न मन लागेन लागेन ठिकै छ सूर्य त्यस भए टै कुराकानी गर्छौँ है ल ठिक छ आउनु विचार राखिदिनुहोस् न त हजुर सुन्नु न अब फ्याट्टा अब म हिँडिरहेको छु कुनै ठाउँमा अब जाँदैछु जाँदा जाँदै गाडीले फ्याप्क पानी हान्दा हिलो पानी हान्दाखेरि जहाँसम्म त आफ्नो मेन्टली चाहिँ अलिकति नराम्रो त हुन्छ नि तर पनि कस्तो हो भने हामी मान्छे भएर एउटा त्यसको समाज देशको सेवा गर्ने मान्छेको हैसियतले अथवा जुनसुकै मान्छेले पनि त्यसलाई नकारात्मक सोच्नु भनेको एकदम गलत हो किनकि मलाई यसो हान्थ्यो त्यो गाडीको ड्राइभरलाई म कुर्छु भन्नु चाहिँ एकदम गलततिर जानु होइन दिदीले दिदीले किनकि अब हुन्छ आज म कसको पक्षमा छु त सुईको पक्षमा छु जस्तो कुरा हो अनि मजुरमै सोध्नु पर्ने दिदी कुनतिर लाग्नुहुन्छ भनेर म त्यतातिर कुरा गर्नु पर्ने तर मैले आफ्नो भ्यू चाहिँ मैले भन्नु गइरहेको छु अब दिदीको पक्षमा लाग्नुभन्दा पनि म के गर्छु भन्नुमा मात्रै अनि त्यस्तो गर्नुभन्दाखेरि छाटो लागिहाल्यो भने म त्यतातिर जानुहुँदै थियो म गइहाले चाहिँ गएको भन्दा पनि लागिहाल्नु मलाई म अब सफा गरेर जानु जान्छु भन्नेतिर लाग्नुपर्छ नि होइन तर त्यस्तो सिचुएसन आइसकेपछि यसरी चाहिँ त बुझाउन सकिला र निलमजी खै हजुर अब गाह्रै चाहिँ पर्दैन तर पनि अब कोसिस गर्नुपर्छ नि कोसिस गर्नुपर्छ हुन त अब त्यो कुरा गर्नु र त्यो व्यवहारमा परिसके पछाडि त्यो समयमा पुग्नुमा धेरै फरक पनि पर्छ है निलमजी काका लाग्छ नि म पनि मलाई महसुस त लाग्छ किनकि म तिपेयरमा हिँडिरहेको बेला अलिकति हुन्छ तर पनि यस्तो होइन त्यो जानुहुँदैन भन्नेतिर लाग्नु पर्यो नि होइन यस्तो भयो भन्दा पनि आफू ठिक छु भने नि कसैले यस्तो छ नराम्रो छ भनेर हिँड्नु एकदम त्यो सोचाइतिर जानै हुँदैन कि आफू ठिक छ भने जसले जित्यु भने पनि खासै फरक पर्दैन जस्तो लाग्छ मलाई चाहिँ किनकि म राम्रो छु भनेदेखि म राम्रो छुइनँ भने पनि खासै फरक पर्दैन नि राम्रै छ त्यसले राम्रो छैन भने त म अब केही न काम गर्छु यताउता के मेरो चाहिँ आफ्नो केही छैन ब्याकग्राउन्ड छैन मेरो यस्तो छ उस्तो छ भन्दाखेरि अलिकति मान्छे चिनिन्छ आफूलाई सूर्यले आफूलाई राजले आफूलाई नराम्रो भन्छ होला रूर्यदा र त्यो कुरा सुन्दा सुन्दा म कता कता हराएँ जस्तो लाग्यो क्या होइन केही समयको लागि होइन अनि लाग्न पनि सक्छ भनेपछि हाम्रो हजुर म जान सक्छु किनकि अब कुनै कुनै कुनै मान्छेले अब सुन्नु न मेरो अब एकदम क्लोज फ्रेन्डले अथवा कुनै आफन्तले कुनै राम्रो मान्छेले मलाई बोलाइरहनु भएको छ अब ऊ आउँछ भन्ने हन्ड्रेड पर्सेन्ट आशा गर्दा गर्दै म निराशा बनाउनु त म चाहदिनँ किनकि जस्तै दुःख कष्टमा पनि सहयोग गर्नु गर्नु अब आफ्नो हो किन कर्तव्य पनि हो अब त्यो ठाउँमा जानु नै जस्तो लाग्छ साथै राज्य पनि हराउनु भयो कि जस्तो लाग्यो ल ठिक छ आफ्नो विचार राखिदिनु यसको लागि मैले पनि त्यही भन्दै थिएँ ल ठिक छ स्पेसल साथीहरू हुनुहुन्छ मेरो बेस्ट फ्रेन्ड पवनजाङ भण्डारी भरत साई mm -hmm. मनोज भुजेल त्यस्तै मेरो स्पेसल साथी हुनुहुन्छ उहाँले चाहिँ मलाई बारम्बार सम्झिरहेको हुनुहुन्छ निलम अधिकारीलाई सम्झिरहेको छु भन्नुहुन्छ घमण्ड राणा मगरले उहाँलाई mm -hmm. पनि धेरै सम्झेको छु भन्न चाहन्छु त्यस्तै गरी हुनुहुन्छ दिपक आचार्य धर्म पूर्ण थामा कुजन तामाङ राजेन्द्र खड्का जनक शाह अमृत बस्नेत चन्द्र साउद रविन्द्र धनदार तामाङ हुनुहुन्छ अनि एकजना मेरो भरतुल्लो हुनुहुन्छ भाइ विकास कार्की उहाँलाई सम्झिरहेको छु भन्न चाहन्छु त्यस्तै मेरो बहिनीहरू हुनुहुन्छ स्पेसल बहिनीहरू निरु बहिनी रीता बहिनी सन्जु उमा अङ्किता अन्जना मिनालाई धेरै सम्झेको छु भन्न चाहन्छु अनि बारम्बार उहाँ के अरे तुलसा र सरिता भन्ने बहिनीहरूले पनि कल गरिरहनुहुन्छ उहाँहरूको भइसिरहेको हुन्छ तर उहाँलाई पनि सम्झेको छु भन्न चाहन्छु होइन अनि त्यस्तै त्यस्तै गरी हुनुहुन्छ मेरो अर्को साथी हुनुहुन्छ दुर्गा राई उहाँलाई धेरै धेरै सम्झेको छु भन्न चाहन्छु होइन ल त आजलाई शक्ति प्रोग्राम जसमा अर्को एकजना साथी पनि आउनुहुन्छ हेलो कोला त्यति साह्रो चाहिँ झ्याली गर्न पाइँदैन है फेरि यो यो नेम अन्य प्रोग्राम सुनेको जस्तो लाग्यो है हामी अरू प्रोग्राममा ओ के दिदीको माइँ त दामी रहिस। कुरै छोडदिनुस् न मेरो मेमोरी पावर त यस्तो छ नि के भन्नुस्। दाइ दाइको मात्र एउटा ताल छुट्या जस्तो छ। ओ माय गॉड तिनी सारै जी नभन्नु न ओ लीला जी। यो संसारमा यस्तो हुन्छ के अनेक थरी टेन्सन हुन्छ नि हैन। के टेन्सन हुन्छ र त उलाई। बिरा बिचै हाम्रो सूर्यलाई कतै टेन्सन छ? के टेन्सन भयो भने ति मान्छे सोच्न सक्छ। कसले भन्दा पनि ओके ठिक छ ल यो चाहिँ सल्भ गर्न त लिलाजी लिलाजीले हेल्प गर्नुहुन्छ भने हिँड्छु क्या होइन लिलाजीसँग कुराकानी सियो होला होइन त्यो आफ्नै ठाउँमा छ बट अनेरबाट चाहिँ नबनाउबी जस्तो लाग्छ है अनि कस्तो गीत बजे हारे के राजी ब्यागमा किन हो ला गाली <laughs> राज्य हो ओके ल ठिक छ अनि खाना भइसक्यो कि नै भनेर सोध्यो भने सबैजना साथीहरूको भइसक्यो आउँछ होइन साथीहरूले खाना के गर्यो भनेर अलिकति चिन्ता लाग्छ क्या त्यसैले खाइसके पनि नखाइसके पनि सोध्न मन चाहिँ लाग्यो खान एकैचोटि उठ्ने बित्तिकै अब हल्का चिया नास्ता हुन्छ होइन त्यस पछाडि फेरि नौ दसको आसपासमा फेरि अलिकति नास्ता गर्यो होइन त्यस पछाडि प्रोग्राम सघाए पछाडि खाना खायो अनि फेरि साढे चार पाँच बजेको आसपासमा फेरि खाजा खायो अनि फेरि राति त साढे नौ दस बजीतिर मात्रै खाना खायो अनि सुत्यो फेरि ब्याना उठ्यो त्यही नै हो चारपटक भएर त हट्टा सुनेर हामी कस्तो खालको टपिक कुराकानी गरौँ त कस्तो खालको कुरामा तपाईँले केही बनाउनु भएको छ त्यस्तो भन्नुहोस् न हो लिलाजीको चाहिँ प्रतीक्षा दिदी चाहिँ पहिल्यै लप पैसा गएर रहेछ कि पहिलो गर्छ नि होइन प्रतीक्षा दिदीलाई मेरो त कोही छैन तिमी मात्रै हो भन्नुभएको रहेछ अरे के अनि अर्को चाहिँ मस गर्नुभएको रहेछ प्रतीक्षा दिदीलाई थाहा रहेछ अनि अनि एक दिन चाहिँ तपाईँहरू म डेटिङ बसिरहेको खाँ भन्दा नि हिँडिरहीले देख्नुभयो तर त्यो पहिला हल्लायो यताउतै सुत्नुहो त अरे अनि त्यसलाई देख्नुभयो तर अनि त्यसरी प्रतीक्षा दिदी सुरु गर्नु अब के भन्नुहुन्छ अब परे okay, यहाँनिर के भयो भन्दा एउटा गराउने कारण गऱ्यो होइन लिलाले पनि आज होइन को दिदी गर्ने दिदीबाट कुराकानी <laughs> okay, दिदी सुरु गर्नु पर्यो होइन भने पछाडि यहाँनिर फाइनल्ली मेरो अब फर इक्जाम्पल होइन प्रतीक्षा चाहिँ सपोज मानौ जी अफ पहिलेदेखि नै होइन त्यहाँनिर आएर फेरि लिला पनि जिएफ भइदियो <laughs> त्यो अवस्थामा मैले चाहिँ थाहा नभएको अथवा मेरो चाहिँ छैन भनेर प्रतीक्षालाई ढाँटिरहेको होइन Okay, तपाई भेटे। <laughs> <अब का... laughs> एक <laughs> के लीलाजी तपाईँ सुरु गर्नुहोस् न होइन त्यो अवस्थामा ल ठिक छ मानव होइन प्रतीक्षा बसिरहेको छ होइन उसँग मैले उसँग मैले कुराकानी गरिसकेँ होइन तिमी मात्र हो मेरो अरू कोही पनि छैन होइन धेरै माया गर्छु तिमी पनि गर मलाई माया होइन र गरेकै छौ होइन यो सबै कुराहरू मैले गरिसकेँ होइन धेरै लङ लङ लास्टिङ पिरियडतिर हामी चाहिँ नजग क्या होइन मैले कुराकानी गरिसकेँ त्यो अवस्थामा मेरो अदर पर्सन आइ फर नेक्स्ट चिया चाहिँ लिला फर इक्जाम्पल होइन आइदियो त्यो अवस्थामा र देख्यो होइन र लिलाले त्यहाँ आएर के भन्छ अर्काले भनाइ चाहिँ अर्को टिप्नुहुन्छ ल ठिकै छ भनेपछि अब हामी म भन्छु ल सुरु गरौँ है के हो सूर्य तिम्रो पाला के हो कहाँ हो त्यस्तो दिदी कस्तो साथी, साथी हो नि साथीसँग बस्नु हुँदैन कि के हो र तिमी के भयो साथीसँग बसेर सामान्य कुरा गाने थियो त्यो साथीलाई कसले के कुरा सुनायो त्यस्तो होइन मलाई माया गर्छ भने विश्वास गर्न सक्दैनौ त्यस्तो होइन कि लिला तिमी नरिसाथी हो कि साथी हो कि होइन मिल्ने साथी हो क्या लिला के भएर हामी साथी त होइन त्यो होइन नि साथीसँग पनि अब तिमी बुझ न पुरा बुझन लिला तिमी यता एकैछि पर्सनल कुरा छ कि सुन सुन भन्दै कस्तो छ क्या मेरो हात नफालेन यता आउनु भनेको कि हातै हात फाले हातै फालेर उता यता हो अलि यता हो छिटो साथी हो कि साथीसँग आएको कि अनि फेरि तिमी अनि तिमी कोसँग आएको फेरि तिमी पनि अरू आयो होला केटा अरूसँग आएर उता वता वता थीका उता बस्नु भनेर लगाएको छिक्का साथी हो त भने तिमी मलाई माया गर्छु किन तिमी मलाई माया गर्छु किन त यस्तो डबल भएको तपाईँलाई अस्ति गर्छु मिएर हिँडे पनि माया त म तिमीलाई नै गरिरहेको छु निकान जाऊी भएको बेलामा तिमी चाहिँ अब म बिजी भएको बेलामा भन्छ घुम्न जाऊँ भन्छ अनि मैले भनेको कुरा केही पनि मान्दिनँ होइन आज चाहिँ टाइम निक्लाइरहेको थियो तिम्रो फोन यति फोन ट्राई गरे यति फोन ट्राई गरे होइन फोनै लागेन भने कि त्यो फोनै नलागिनु फोन बरू फ्याल्दो तिम्रो फोन यस्तो रिसिभ राख्नु नलागेर होइन एकदम लास्टमा आइसकेका छौँ अझ झगडा गर्न मन पाइन्छ होइन ठिक छ लिला लास्टमा भयो होइन धेरै कुराकानी धेरै डिस्कसन गर्न मन थियो होइन कस्तो हुँदो रहेछ भनेर एउटा फिलिङ्स पनि हुन्थ्यो होला अथवा ल ठिक छ लास्टमा छौँ भोलिको एपिसोडमा चाहिँ हामी फुल फुल क्यारिकेचर गर्ने तरिकाले प्रेजेन्ट हौ है लिलाजी नरिसै आउनु होला लिला तपाईँले आउनुभएको थियो कुकुर जाएर निकै नै रमाइलो कुराकानी हुँदै थियो बट लास्टमा थियो कुराकानी हुन सकेनौँ लिला सो सरी भोलिको दिनमा चाहिँ हामी कुराकानी गर्नुपर्छ मजाले अझै माइन्ड मेकअप गरेर एउटा नेक्स्ट नयाँ सब्जेक्टमा हामी क्यारेक्टेसर गर्ने mm -hmm. सोधबाहीको लागि यो mm -hmm. mm -hmm. प्रतिबद्धताहरू रहन्छ र अब पनि हामी प्रोग्रामबाट छुटेर जानुपर्ने बेला भइसकेको छ पवन निलम अनि त्यस पछाडि लिलालाई यू सो मच हट लिटु थ्याङ्क्स भन्न चाहन्छौँ र अक्षर थ्याङ्क्स राजलाई पनि र प्रोग्राम सुन्नुहुनु भयो लाइभ टिमअन गरेर होस् या तपाईँलाई पनि थ्याङ्क र लास्टमा ब्याकग्राउन्डमा प्लेआउट भइरहेको म्युजिक तपाईँको लागि सार्दै भोलि वर्षको एपिसोडमा प्रोग्राम जस्तो इन्जोयमा हामी प्रेजेन्ट हुने नै छौँ भन्दै सोरबाट एकैसाई